सासुआमा पनि अब हजुर हुनुहुन्छ भनेर पो मेरो चुपु बाहिर बसेकी त हजुर नभएको भए त भेनाजुलाई त्यस्तो गर्न थालेको थियो तिनीहरूलाई पिट्टी पिट्टी लखेर्थ्यौँ नयाँ ठाउँमा कहाँ लाने लाने <laughs> होइन अब यती सर्भरमा हलदारको स्वास्थ्य क्लिनिक छदै छ नि सम्पूर्ण रोगहरुको उपचार कमेडी तरिकाले गरिन्छ त्यही जाऊ हिनुस अब मेरो साली भनेको साली नै हो नि सबै कुरा थाहा भएको रहेछ ल जाउ नै त जाऊ ल यही अस्पताल उहाँ डाक्टरले के भहाछ डाक्टरले भन्नुस् त ममी अब डाक्टर मलाई दि्याने देखि नै अनलिमिटेड आउटगोइङ भइरहेको छ भित्रबाट न्यू रिङटोन पनि बजेको सुनिन्छ पेटमा ब्यालेन्स सकियो अलि कति रिचार्ज गर्न खोज्यो भने 5 मिनेटमै डिस्चार्ज भइहाछ भगवानको लागि जसरी पनि यो सिम ब्यान गरिदिनुस प्लिज लासाश आना अब अलदार डाक्टर सापले औषधिको बिल बनाइदिनु भएको छ ल लिनुस औषधिको बिल अब यो बिल मलाई कालो अक्षर भैसी बराबर ओजवाई पढ्न लेख्न आउँदैन आफुलाई छोरी तलाई पढ्न लेख्न आउँछ हैन यो पढ त ल पढ्न त आउँदैन कि भोमी लेख्न मात्रै आउँछ हैन के भन्छे पढ्न आउँदैन लेख्न मात्र आउँछ यो के हो कुरो बुझिसक्नु छ र यसको कसरी पक्नुस है त खै भएन डट पेन ल्याउनुस त ला ला ला ला डट पेन ल्याउला सोत्र <laughs> <ना वाले रा। laughs> तेरा अलि उता गएको मैले एउटा गोरुको खुट्टै ए हो भिलाजु हो नि अब त्यति मात्र कहाँ हो साल नानी अझ मैले त हात्तीको कानै काटिदिए रिस झन् उठ्दै गयो अनि त्यो बाघ छ नि के कुरा छैन सासुआमा अब अरू के हुन्थेन पछाडिले किन खेलाउने बिगारी बिगारिदिएको भनेर गाली पो गर्न थाले मलाई था। <laughs> त लेन धेरै दिन भयो घर छोडेर घुम्नु हेरेकोमा पनि खालि के के सोच्नुहुन्छ सोध्नुहुन्छ मलाई बच्चा जस्तो नसोच्नुहोस् न भने अब म अस्ति आउँदा जस्तो साडी र चोलो चाहिँ लाउँदिनँ हेर्नुहोस् अब त्यही भएर एउटा सर्ट सिलाउँ कि ओहो यहीँ त रहेछ टेलर ल टेलरलाई मलाई एउटा नयाँ फेसनको सर्ट चाहिँ सिलाइदिनु पर्यो ल त मेरो मतलब यो हो कि आजसम्म कसैले नगाएको बजारमा नै नपाइने देख्ने बित्तिकै सबै छक्कै परेन ल त्यस्तो डिजाइनको सर्ट सिलाइदिनुहोस् अब त्यसो भए कागहरू पछाडि हुन्छ <laughs>